टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार उज्यालो नाइन्टी नेटवर्क काठमाडौँ सँगै देशभरिका विभिन्न एफएम रेडियो स्टेशनहरूबाट हरेक मंगलवार र रा शुक्रबार राति सवा नौ बजे कार्यक्रम श्रुति सम्वेग प्रसारण हुन्छ कार्यक्रम श्रुति सम्वेगमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं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 सकेर मैचाङ जमुनालाई हेर्छ जो लाठीले झैँ उसको कुरा सुनिरहेकी हुन्छ जमुनाले आँखा नतरेको देख्दा नबरबराएको देख्दा र झै झगड़ा गर्न नतम्सिएको देख्दा उसलाई विस्मय हुन्छ ऊ खेती ती तर जमुना पहिले पहिले झैँ उसको हाँसोको प्रतिकार गर्दिन किन हाँस्य कि मार्थ वैचारिकताबाट फर्केर सोच्छिन् त्यसै हाँसे कि आधी माता मैचाङ फेरि खेती ती हाँस्छे यो जमुनालाई देखेर हाँस्य कि प्रेम मूर्ति जस्तो मान्छेलाई जीवनभर रुवाउन सक्ने जमुनाको महान क्षमता देखेर हाँसे यसमा जमुनाको देखेर दोष छैन मैले दोष दिए कि होइन श्रेय दिए कि मैचाङ त्यसरी नै आँस्दै जवाफ दिन्छे सबै स्वास्नी मान्छेको भाग्यमा प्रेममूर्ति जस्तो मान्छेहरूको सुख चयन शान्ति खोज्न सक्ने महान सौभाग्य कहाँ हुन्छ र संसारमा लाखौं जमाना जस्तै सुन्दरीहरूलाई लोग्ने मान्छेहरूले रूपियाँ पैसामा खरिद बिक्री गरिरहन्छन्नेर मार्थलाई रिसोड्छ तर मैचाङको अनुहारको गहन उदासीले तिनलाई रिसाउने स्वतन्त्रता दिँदैन मैचाङ कुरा गर्दा गर्दै आफ्नो पूर्वजन्मको कुरा सम्झन पुगी भन्ने कुरा बुझ्न तिनलाई गाह्रो पर्दैन तिनको मनमा त्यस पुत्री सखी वा सेविका प्रति करूणाको भाव उत्पन्न हुन्छ तर त्यस भावनालाई कसरी अभिव्यक्त गर्ने भन्ने सोचाइमा तिनी अन्मलिन्छन् यति नै खेर फेरि खेतीति हाँस्छे र अनुहारभरि संकेन्द्रित उदासीको बादलहरूलाई एकै झट्कामा छिन्नभिन्न पारिदिन्छे मार्थालाई उद्देश लाग्छ तिनी आवाज नगरिकन एक लामो सास तान् आधीमाता मैले जानी जानी कुरा गर्न खोजेको होइन उचनिचमा क्षमा रहोस मैचाङ टाउको झुकाएर सामान्य किसिमले महत्व नभएका कुरा गरिरहेछ गरी, गरी बोल्न थाल्छ प्रेम मूर्ति मेरो कोही होइन उसको पक्षले यो जमानासित सधैँ भनाभन गरिरहनुपर्ने कुनै आवश्यकता थिएन आदिगुरूको त्यस महान शिष्यले ज्ञानी भएर यहाँबाट गएपछि जीवनभर दुःख पाउने भयो भनेर अफसोस मनाउने अधिकार मजस्ति तुच्छ नारीलाई छ नै के आफ्नो मनको घाउ र चोट बिर्सेर रोगी संसारको घाउ र चोट निको पार्नु उसको महान उद्देश्य र जीवन लक्ष्य होला अफसोस मनाउनुपर्ने आवश्यकता नै के छ आदिमाता म मा पुरूष जातिको क्रूरता अत्याचार शक्ति र बासनाको शिकार भइसके कि नारी आदिगुरूपछि एकमात्र प्रेम मूर्तिको अगाडि यसकारण भक्तिले टाउको निहराउँछु कि ऊ मेरो जातिलाई हृदयदेखि नै सम्मान गर्छ प्रेम गर्छ ऊ मेरो जातिबाट अपमानित भएर पनि प्रतिशोधको आगोले चल्दैन खालि आफ्नो असह्य पीड़ा बिर्सन नसकेर मेरो जातिलाई प्रश्न गर्न खोज्छ र उत्तर नपाएर आफैलाई असत्य मान्छ आदिमाता ऊ आफूलाई हिला गर्ने मेरो जातिलाई अलिकति रिससमेत बोक्न सक्दैन किनभने ऊ सोच्छ कि मेरी आमाहरूको जात मेरा दिदीबहिनीहरूको जात मेरा छोरीहरूको जात ऊ मा मेरो जातिद्वारा पीड़ित मान्छे म उसको जातिद्वारा पीड़ित शास्नी मान्छे एउटा पीड़ाको सम्बन्ध अनुभव हुन्छ उसले त मेरो अर्को कुनै साइनो छैन लामो कुरा गरेर मैचान चुप लाग्छ तर उसलाई भन्नुपर्ने कुरा अझै बाँकी छ जस्तो अनुभूति हुन्छ जमुनामाथि आँखा गाडेर ऊ बाँकी कुरा सोच्न थाल्छ पीड़ाको सम्बन्ध मार्थालाई मैचानको यो अभिव्यक्ति साह्रै मनपर्छ साथै उसका विचारहरूले पनि खोप प्रभावित हुन्छन् गुरूप नारी तिनलाई साह्रै राम्रै लाग्छ पुत्री <San> तिम्रो भावना र विचार दुवै उत्तम छन् पवित्र छन् मार्था धेरै बेरको महनता तोडेर सोच्दै मुस्कुराउँदै बोल्छन् म तिम्रो मनोभावनालाई आदर गर्छु प्रशंसा गर्छु तिमीलाई चाहिँ मलाई पनि प्रेममा विश्वास छ प्रेमभन्दा ठूलो कुरा केही छैन भन्ने कुरामा मलाई शंका छैन नारी पुरूष सम्बन्धको जटिल गणित नमिलेर कति सफल हुनुपर्ने प्रेमका कथाहरू असफल हुन्छन् यो हाम्रो समयको सबभन्दा ठूलो दुर्भाग्य हो पुत्री तिम्रो भावना र विचार दुवै उत्तम छन् पवित्र छन् मार्थत धेरै बेरको महनता तोडेर सोच्दै मुस्कुनाउँदै भुल्छन् म तिम्रो मनोभावनालाई आधार गर्छु प्रशंसा गर्छु तिमीलाई जै मलाई पनि प्रेममा विश्वास छ प्रेमभन्दा ठूलो कुरा केही छैन भन्ने कुरामा मलाई शङ्का छैन नारी पुरूष सम्बन्धको जटिल गणित नमिलेर कति सफल हुनुपर्ने प्रेमका कथाहरू असफल हुन्छन् यो हाम्रो समयको सबभन्दा ठूलो दुर्भाग्य हो तर पुत्री मेरो अनुभवले मलाई सिकाएको छ दोष कसैलाई छैन प्रेम मूर्तिलाई प्रेम गर्ने अधिकार छ भने जमुनालाई पनि प्रेम नगर्ने अधिकार छ प्रेणा गर्ने अधिकार पनि छ मैचाङ अप्रत्याचित ढंगले ठाडो प्रश्न गर्छन् घृणा गर्ने अधिकार निश्चय पनि थिएन यस कुरामा जमुनालाई निर्दोषी भन्न नमिल्ला तर जमुना नै सृष्टिको प्रथम नारी होइन ना। जसले मन नपरेको भाव अभिव्यक्त गर्न घृणा प्रदर्शन गरी तिमी नै भन म जमुनालाई कति दोषी मानू दुनियाँमा धेरै जान्ने शून्य मानिसहरूले प्रेम र घृणालाई एउटै सिक्का दुई पाटा भनेका छन् अर्को कुरा उन्मुक्त भैरवको कुरा गर्ने प्रेम मूर्ति महान प्रेमी हुन सक्छ निर्दोष प्रेमी हुन सक्दैन किन प्रेमी भन्ने ज्ञानमार्गमा लागेको मान्छेलाई ज्ञानी भनौँ आदि माता म त्यस त्यस ज्ञानमार्गलाई जान्दिनँ मान्दिनँ तिमीहरूको आदिगुरुलाई यो कुरा थाहा छ मार्ता कडाईका साथ जवाफतिहरू जुरुक्क उठ्छिन् जमुनालाई पनि हात समातेर उठाउँछिन् घुम्न जाउँ छोरी मै चाहिँ खेती मार्ता जमुनालाई लिएर आदि मन्दिरको क्षेत्रफलबाट बाहिर खुला चौरमा निस्कन्छन् चौरमा अन्य दिनका अनन्तर अतिरिक्त किसिमले घाम लागिरहेको हुन्छ तर यो डुब्दै गरेको हिउँदे घाम त्यति न्यानो हुँदैन सौभाग्यवश हावा नचलेको हुनाले जाडो मानिहाल्नुपर्ने आवश्यकता पनि हुँदैन मार्था जमुनाको देव्री हात आफ्नो हातमा लिएर प्रेमपूर्वक मुसार्दै केही सोच्दै पैताला चाल्छिन् हात समाथिको हुनाले जमुना मार्थासित टाँसिएर अप्ठ्यारो किसिमले हिँड्छे टाढ़ाको आदि शिक्षण शालामा मानिसहरूको चहल देखिन्छ तर नजिकैको आदि आरोग्यशाला बाहिरबाट हेर्दा शून्य र निर्जन देखिन्छ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 बस्तीका अधिकांश व्यक्तिलाई प्रेममूर्तिसित उसको प्रेम एवं घृणाको सम्बन्ध थाहा हुन्छ आदिमातासितको सम्बन्धको कारण मात्र होइन प्रेम मूर्तिसितको सम्बन्धको कारण पनि जमुना त्यस बस्तीमा सुप्रसिद्ध र बहुचर्चित युवती बन्नु पुगेकी थिए यो हप्ता प्रेम भएको हुनाले सम्भवतः हु उसको प्रसिद्धि र चर्चा उच्चतम शिखरमा पुगेको हुन्छ मार्थाको सोसाई जमुनामाथि केन्द्रित हुन्छ सानो सानो कुरामा खेतखिताउने उताउली अति चञ्चल स्वभावकी जमुना किन यसरी भाव सुन्ने भई किन सम्वेदना सुन्ने भई यसरी मौन प्रतिक्रियाहीन र लाठी जस्तै हुनुको पछाडि कारण के छ सोचाइको तीव्रताले गर्दा मार्थाका पैतालाहरू ढिलो गतिले चलिरहेका हुन्छन् तिनको दृष्टि पनि पैताला, पैताला अगाडिको सानो अर्धचन्दाकार भूभागमा केन्द्रित भइरहन्छ विशाल बी चौरको बीच चौतारीमा बसेर आदि गुरू प्रशान्त आफ्ना एघारजना विशेष शिष्यहरूसित वार्तालाप गरिरहेका हुन्छन् मार्था त्यस दृश्यप्रति अनभिज्ञ न त्यही गइरहेकी हुन्छन् करिब पचास मिटर बाँकी रहँदा तिनको दृष्टि चौतारीमा पुग्छ सङ्कोचले तिनी टक्क अडिन्छन् र जमुनासित मुखामुख गर्छिन् जमाना कुनै पनि भाव बिना एकछिन आँखा जुदाएर झोकाइदिन्छे मार्थ थाहै नपाइकन सायद आफ्नो बेहोसीपना महसुस गरी लाजाले जिब्रो टोक्सिन् र खेसी कास्छन् यही बेला आफ्नो पछाडिपट्टि तिनी मैचाङको स्वर सुन्छन् मैजाङको स्वरले भन्छ जादा बिन्दु आधीमातालाई रोख मैचाङको बोली सकिँदा नसकिँदै बिन्दुको बोकाइ पनि सुनिन्छ मार्थ पछाडि फर्किन्छन् बिन्दु दगुर्दै आएर तिनको पैताला चाट्न थाल्छ मैसाङ पनि हस्याङ फस्याङ गर्दै आइपुग्छे के भयो किन दगुर्दै आए कि मार्था सोध्छिन् घुम्न जाने अरे स्वेटर पछ्योर केही नलगिकन जाडो हुँदैन भनेको एकैछिनमा फर्किहाल्थे नि फर्किनुहुन्छ मैचाङ आँखा तरेर स्वेटर र पछ्याउरा दिन्छे जवाफमा मार्दा पनि मुसुक्का हाँस्छन् आदिमाताको प्रेमयुक्त दृष्टि र कृतज्ञ मुस्कानको बोझ सहन नसकेर मैचाङ फराक फर्किन्छे अनि बाटो लाग्छ बिन्दु पनि दगुर्छे जमना, मार्था र जमाना दुवैले बाला काटिएको ब्लाउज र सारी लाएका हुन्छन् हातमा स्वेटर परेपछि मार्थालाई कता कता तन्मा हो कि मनमा जाडो लाग्छ उनीको बाक्लो स्वेटर तिनी जमानालाई लगाइदिन्छन् सानी छोरीलाई छै माया पोक्दै स्वेटर लगाइदिँदा तिनी मुसुमुसु हाँस्दै चौतारीमा एक अनायास दृष्टि दिन्छन् जुन तिनीलाई आवश्यक लाग्छ चौतारीमा त्यसबेला वार्तालाप रोकिएको हुन्छ आदि गुरू प्रशान्त र उसका शिष्यहरू मन्त्रमुग्ध भई तीनलाई नै हेरिरहेका हुन्छन् लाज पचाउन मार्था पछ्यो र ओढ्दै जमुनासित बोल्छन् एमओरी हामी सबैलाई सबै हामीलाई हेरिरहेका छन् अब के गर्ने होला जमुना चौतारीमा फर्किन्छ र ट्रलछ एमओहर हेर् मार्था उसको हात समातेर तान्छन् र गालामा प्याट हेर्काउँछिन् कुनै किन जमुनाको दृष्टिभङ्ग हुँदैन सिधै चौतारीमा हेरे हेरे गरिरहन्छे मार्थालाई राम्रै फसा पर्छ एक लज्जायुक्त छटपटी र अकर्मण तारे तिनी भुतुक्कै हुन्छन् न चौतारीमा जानु न त्यहाँबाट मोडेर कतै लाग्नु तिनी कुनै निर्णय गर्न सक्दैनन् धेरै बेर त्यहाँ उभिरहन तिनलाई गाह्रो लाग्छ प्रशान्तसहित उसका शिष्यहरूको दृष्टिलाई अवहेलना गरिरहन पनि त्यसलाई गाह्रो लाग्छ अन्ततः केही नलागेर तिनी पनि सिधै चौतारीमा फर्केर मुसुक हाँस्चन् आदिगुरू प्रशान्त धाइने हात उठाएर तिनीलाई त्यहाँ आउने संकेत गर्छ मार्था त्यो निशब्द सङ्केतलाई ग्रहण गरी हलुका तपाईँले टाउको हल्लाउँछन् छोरी आदिगुरूले बोलाउनु भयो जाउँ मार्ता मार्फत जमाना राजमात्र बिस्तारै पाएर चाल्छिन् केही कदम अघि बढेपछि तिनी आफै संयमित हुन्छिन् अनुहारमा लज्जायुक्त तरुनी भाव होइन आदिमाताको गरिमायुक्त भाव उदित हुँदै जान्छ चौतारीमा पुग्दासम्ममा तिनी पूर्ण रूपले सामान्य हुन्छन् सबै तिनको अभिवादनमा उठ्छन् तर तिनले उठ्नु पर्दैन बस भनेपछि सबै बस्दै जान्छन् आदिमाता आँखा प्रत्यक्ष रूपमा स्नेह र ममता खोला बगेको देख्दा त्यस पावन दृश्यलाई नहरी बस्न सकेनौँ हामी विरल सौभाग्यका अधिकारी भयौँ आदिगुरुको छान्त शिष्यहरूसहित आफ्नो तर्फबाट मानव स्पष्टीकरण दिन्छ शान्त यो मेरी छोरी हो कुनै कुन संवेदनाको कारण वार्ता यति मात्र मान्छे नेतृक्क भिजेको बोलिनँ तिमीलाई त्यति कुरा गर्दा जीवनको सबभन्दा ठूलो कुरा गरे जस्तो लाग्छ सौभाग्यवती पुत्री तिम्रो अनुहारमा असामान्य रू रुखाईको प्रतिक्षाया देखिरहेको छु विसन्चो भयो त छैनौ प्रशान्तयद मार्थाको संवेदनशीलताको मनोविज्ञान बुझेर जमुनालाई सम्बोधन गर्छ आदि गुरूको सदायले जमुना मार्थाको बाहुबन्धनभित्र कक्रिन्छ ओठ चलाउँछ उसको मुखबाट ऊ आवाज निस्कन्छ बोली बोला छोरी बोल आदिगुरूलाई जवाब देऊ मार्था उसलाई उत्साहित पार्छन् जमुना फेरि उ गर्छ यसभन्दा बढ़ी केही बोल्न सक्दिन यसको दयनीय अवस्था देख्दा सबै प्रभावित हुन्छन् यो मेरी छोरीलाई के भयो के भयो बोल्दै बोल्दैन कति दिन भयो मसित पनि बोल्दिन जे भने पनि सुनिरहन्छे मात्र मार्था उसको टाउको आफ्नो छातीमा राखेर विश्रान्ति दिँदै प्रशान्तलाई जानकारी दिन्छ यो चोट वा मानसिक आघातको लक्षण हुन सक्छ पुत्रीलाई उपचारको आवश्यकता छ ठिक भन्यो प्रशान्त छोरीलाई उपचारको आवश्यकता छ मैले त जानी जानी नबोलिकी होला भन्ठानेको मेरो अनुमान गलत रहेछ बोल्ने प्रयास गर्दा पनि बोल्न सक्दिनँ भन्ने कुरा मैले थाहै पाइन यति नजिक आएर पनि मार्ताको आँखा रसाउँछन् आदिमाता धैर्य म डाक्टर आनन्दसित सल्लाह गरेर उपचारको उचित व्यवस्था गर्छु प्रशान्त पहिले उपचार होइन यो कुरा पत्ता लगाइदेऊ मेरो छोरीलाई कसले यस्तो अवस्थामा पुर्याइदियो चाहे ऊ ज्ञानी महाज्ञानी होस् म उसलाई क्षमा गर्ने छैन आदिमाता त्यस व्यक्तिलाई अक्षमे अपराधी मान्नेछ जसले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 आदिमाता अनुमानको आधारमा वा कल्पनाको आधारमा कसैलाई अपराधी नमानौं पुत्रीलाई तुरन्त उपचारको आवश्यकता छ पुत्रीको यो अवस्थाको सत्यकारण अरू नै पनि हुन सक्छ प्रशान्तका कुराको जवाफमा मार्थ आँसु खसाल्दै जमानालाई मुसार्छन् ज्ञानमार्गी शिष्यहरू उदास भई छोक्राउँछन् आदिमाताको आँसुले सबैलाई पिरोल्न थाल्छ आदिमाता पुत्रीलाई विश्रामको आवश्यकता देख्छु म समयको निष्वता भंग गर्दै आदिगुरू सल्लाह ढाडस प्रदान गर्ने अभिप्रायले फिस्सा आँस आदिमातालाई दुःख चिन्ता परित्याग गरी धैर्य धारण गर्ने अनुरोध गर्छु प्रशान्त म एक कमजोर हृदय भएकी माता हुँ यस्तो दुःखमा सहन सक्दिनँ छोरीला अत्यंत माया करायद आपे भाग बड़ी माया कर माया कर मेरे छोरी म प्रार्थना करू मता कहीं समयमित भई बोल्छन्ार्थना कर आवश्यक च आदिमाता बिना हार्दिक स्नेह हा। म कसला पुत्र वा पुत्री भनी संबोधन कर सकते करा भईहाल मर्ता झंडे झंडे पूर्ण रूप से समयमित होन् यहां के होते थोद दार्शनिक तात्विक हमी फुर्सद को समयला किंचिता में सदुपयोग करते थे प्रशांत मुसुक कहां मुत्र जिज्ञासा सन्देह निवारण करें मैले महत्वपूर्ण समय नष्ट गरिदिएँ क्षमा प्रार्थी छु अब फर्किन्छु पनि एकछिन घुमफिर गरौं भनी निस्केकी थिएँ कहाँबाट यहाँ आइपुगेँ तर एउटा फाइदा भनौँ कि के भन्नु भएको छ मलाई यहाँ आएर छोरीको स्वास्थ्यको गम्भीर अवस्थाबारे जानकारी भयो म साह्रै आभारी छु मैले त कुनै कुरामा मन दुखाएर त्यस्तै नबोले कि नहाँसेकी भन्ने सोचिरहेकी थिएँ यो त यहीँ निदाई छोरी मार्ता जमानालाई जोतिनको छातीमा मुख लुकाएर आँखा चिनिरहेकी हुन्छ सुस्तरी बोलाउँछिन् जमाना बिस्तारी टाउको उचाल्छ आँखा खोल्छ र ट्वाल्न पर्छ निन्द्र लाग्यो जाउँ आजदेखि म छोरीलाई आफूसितै राख्छु मार्ता जमानालाई राम्ररी समातेर फर्काउनु लडफाएर लल्याक लुलु पर्छ पुत्रहरू आदिमातालाई सहयोगको आवश्यकता छ आदिगुरू प्रशान्त गम्भीर बाणीमा सामूहिक अपिल गर्छ सा। अपील 11 एघारैजना ज्ञानमार्गी पुत्रहरू उठ्छन् तर तिनीहरूमध्ये प्रेममूर्ति आदिमातालाई सहयोग दिन पुग्छ ऊ आदिमाताको नियन्त्रणबाट बाहिर लल्याक लुलुक परेकी जमुनाको शरीरलाई दुवै हात प्रयोग गरी राम्ररी समात्छ विश्वास नलागेर मार्ताका दुवै आँखा चरम सीमासम्म फैलिँदै जान्छन् विश्वास त मैछाङलाई पनि लाग्दैन तर अविश्वासजनक मनस्थिति बोकेर अक्रमणे उभिरहने फुर्सद उसलाई प्राप्त हुँदैन प्रेममूर्तिको सहयोग लिई जमिनालाई आफ्नो ओछानमा सुताएपछि मार्ता उसलाई सक्त चाँडो एकमक तातो दुध ल्याउने आदेश दिन्छन् मैछाङ गइहाल्छ जमुनालाई प्रेममूर्तिको कुनै चेतना हुँदैन बाटोभरि ऊ एक अज्ञात थकाइले लठिएर आँखा खोल्न सक्दिन ओ्यानमा सुताएपछि पनि ऊ आँखा चिम्लिरहन्छे उसलाई राम्ररी सिरक पढाइदिन्छ सिरानीमा पाराले ढल्केको टाउको समातेर मिलाइदिन्छ उसको खुम्चिएको खुट्टालाई समातेर ऊ सिधा आरामदायक स्थिति मिलाइदिन्छ बिना कुनै संकोच र हिचकिचाट जमुनालाई ठिक र सन्तोषप्रद ढंगले सुताएपछि उन निश्चल निर्मल आँखाले उसलाई गरिरहेछ मार्ता निशब्द सबै कुरा अवलोकन गरिरहन्छन् अझै पनि विश्वास गर्न नसकिरहेका आँखाहरूको मद्दतले तिनलाई प्रेममूर्ति कल्पनात व्यक्ति जस्तो लाग्छ तर जमुनालाई हेरिरहेको उसको दृष्टि कल्पनात लाग्दैन तत्काल तिनलाई अनुभूति हुन्छ त्यो एक अभागी प्रेमीको अतृप्त दृष्टि हो वार्ता सम्झन्छन् यसरी नै त ऊ सधैँ जमुनालाई हेरिरहन्थ्यो जहाँ सुके जहिले सुके र जमुना थुथू गरेर जमीनमा थुक्दै ऊप्रति आफ्नो घृणाभाव व्यक्त गरिरहन्थे यो प्रेम मरेको रहेनछ वार्ता मनमा नै खुसीले रुन मन लाग्छ मुस्किलले तिनी आफूलाई सम्हाल्छन् सायद घामस्ताएको हुन्छ त्यसैले झ्यालबाट चिसो हावा पस्छ प्रेममूर्ति झ्याल बन्द गर्छ आदिमाता जान्छु अभिवादनमा जोग्छ छोरा एकछिन बस्छ मार्था पहिलोपल्ट औपचारिक पुत्रको ठाउँमा अनौपचारिक छोरा भनी सम्बोधन गर्छिन् प्रेममूर्तिको अनुहारमा कृतज्ञताको लहर देखापर्छ ऊ भावुक हुन्छ आदिमाता म जानुपर्छ आदिगुरू प्रतीक्षामा ए हुन्छ त जाऊ बरू मार्था दुधारमा पर्छन् एउटा कुरा सोध्न मन थियो सोध्नुहोस् न पहिले नै एकचोटि सोधेको कुरा फेरि एकपल्ट सोध्छु छोरा अन्तकरणलाई साक्षी राखेर जवाफ देऊ यस कुराको सम्बन्ध मेरो आस्था र विश्वाससित छ मार्थ एकछिन चुप लाग्छिन् अनुहारमा एक यस्तो भाव बोकेर मानव प्रेममूर्तिको सवालमा जवाफमा सबै कुरा अडेको छ तिमी कसैलाई प्रेम गर्छौ अथवा जमुनालाई बिर्सन सक्छौ प्रेम मूर्ति निश्चल निर्मल चा चा। आँखा चाहिँ मेरो टाउको जोगाउँछ उसको चाक्लो निदारमा केही धर्चाहरू जन्मिन्छन् र गहिरिँदै जान्छन् केही क्षणपछि ऊ आँखा खोल्छ आँसुको तीव्र धारा उसको आँखामा बग्न थाल्छन् मार्था हतप्रिन् भइहाल्यो छोरा मैले जवाफ पाइसके भइहाल्यो मार्था ममतापूर्वक उसको आँसु पुस्थिन् तर आँसुको प्रवाह यति तीव्र र अविराम हुन्छ कि तिनको त्यो सत्प्रयास पूरा पूरा विफल हुन्छ उसको आँखाबाट आँसूको अटूट धारा बगिरहन्छ तर उसको अनुहार रुवाईले बिग्रन्दैन बन्दमुखमा त्यस अरणधनको सूक्ष्मकम्पन पनि देखा पर्दैन ऊ आँखाबाहेक सबै शारीरिक अवयवहरूमा जुन देख्न सकिन्छ शान्त र समयमित हुन्छ मलाई माफ गर छोरा माफ गर तर म माफी मात्र माग्दिनँ तिमीले मेरो जीवनको आस्था र विश्वासलाई बचाइदियो मेरो भत्कन लागेको आस्था र ढल्न लागेको विश्वासलाई यो आँसुको पवित्र धाराले उद्धार गरेको छोरा म जीवनभरका लागि तिम्रो ऋणी भए ऋणमा डुबे मार्था ओछ्यानमा बस्छन् अनि आफै मुख छोपेर जोडेर हुन थाल्छन् रहेको आवाज सुनेर मैचाङ दगोर्दै आउँछ र प्रेममूर्तिलाई प्रश्नात्मक आँखाले हेर्छे ऊ केही नबोलिकन कोठाबाट बाहिर जान्छ किन यसरी रुनु भएको मैचाङ आत्तिएर मार्थलाई समात्छे मार्था झन्छाएर रुन थाल्छन् लगाउन के भएको होला यस्तो मैचाङ कुराको सन्दर्भ नबुझिकन रुन तयार पर्छ त्यही बेला जमुना चलमराउँछे मार्थाको रुवाई भाँचिन्छ तिनी आफूतिर कोल्टी फर्केर आँखा उघार्ने बल गरिरहेको जमुनाको हात समातेर मैचाङलाई दुध ल्याउन हराउँछन् मैचाङ रुने फुर्सद नपाएर भान्सा खण्डतिर दगोर्छे जमुना आँखा उघाल्छे मार्थ केही अगाडि चलेर उसको अनुहार मुसार्न थाल्छन् सम्भवत स्नेहययुक्त मातृ स्वर्ष पाएर उसको आँखाका परिलेहरू बन्द हुँदै जान्छन् छोरी मार्था मनका सबै स्नेह सोरेर बोलाउँछन् जमुना जवाफमा बन्द भएका परिलेहरू खोलिदिन्छ अलिकति दुध पिएर सुताई टाउको नै जोडिए मार्था अनुनयपूर्वक सोध्छन् जमुना छिण स्वरमा ऊ गर्छ बोल्न सक्दिनँ बाइचान दुध दिएर आउँछ जमुना दुध पिउन पूर्ण रूपले इन्कार गर्छ मुखै नखोलिदिएर आदिमाता यसलाई के भयो अहिले भर्खर रहेको मैचाङलाई जमुनाकोति त्यो परिवर्तित अवस्था जुन उसको आँखा सामान्य हुन्छ विश्वसनीय जस्तो लाग्दैन उसलाई खास कुरा जान्ने कौतहल हुन्छ तर आदिमाता कुनै खास कुरा गर्दिन सकेसम्म चाँडो डाक्टर आनन्दलाई बोलाइ ल्याउन अराउँछिन् मात्रै मैचाङहरू बढाउँदै त्यहाँबाट प्रस्थान गर्छ आदि मन्दिरको प्राङ्गणमा डाक्टर आनन्द र डाक्टर कमलासित उसको झम्का भेट हुन्छ डाक्टर म तपाईँलाई नै आदिगुरूबाट सूचना पाइसकेको थिएँ जमुनालाई कहाँ डाक्टर सोध्छ भित्र आउनुहोस् मैचाङ हतारिन्छे छिटो छिटो हिँड्दै आदि मन्दिरभित्र पस्छ डाक्टरहरू उसको पछि लाग्छन् मार्ता मानिसहरू पच्चाप सुँगेर उठ्छिन् आफूलाई सम्हाल्छिन् डाक्टरहरू आई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 त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्ने गुल्मीको रेडियो रेशुङ्गा पोखराको रेडियो तरंग बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सुन्दै हुनुहुन्छ रेडियो प्यूठान दाङको रेडियो मध्य पश्चिम रेडियो रेशुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती कैलाली टीकापुर र गुलरियाको फूलवारी एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैचात श्रुति संवेक प्रसारण भइरहेको छ श्रुतिवेकमा हामी आज पागल बस्ती उपन्यास सुन्दैछौँ कृपया मेरो छोरीलाई चाँडो निको पारियो फेरि भावु हुन्छन् परिणामस्वरूप तिनलाई अभिवादन स्वीकार गर्नेओि हुँदैन आदिमाता चिन्ता नलिनुहोला हामी जमुनालाई चाँडोभन्दा चाँडो स्वस्थ पार्ने प्रयास गर्नेछौँ वहाँ डाक्टर कमला स्त्रीरोग विशेषज्ञ हुनुहुन्छ डाक्टर आनन्द आदिमाताको भावुताको अनुमान लाएर तदनरूप कुरा गर्छ आदिमाताले आधारार्थी प्रयोग नगरेको ऊ अनुभव गर्छ तुरन्त स्वास्थ्य परीक्षण कार्य थालिन्छ अदवैंसी उमेरकी डाक्टर कमला जमुनाको शरीर जाँच्दै आदिमातालाई उसको स्वास्थ्य र व्यवहार सम्बन्धी आवश्यक प्रश्नहरू गर्दै जान्छे मार्थ आफूलाई थाहा भएका यावत जानकारी दिन्छन् केही कुरा मैचाङलाई पनि सोधिन्छ डाक्टर आनन्दको सहयोगले डाक्टर कमला घण्टाभरमा स्वास्थ्य परीक्षण कार्य सिद्धाउँछ यस अवधिभर जमुना आँखा चिम्लिरहन्छे बेला बेलामा कुराहरू सोधिन्दा बलजप्ती आँखा खोल्छे तर पटक्कै बोल्दैन डाक्टर मार्थ अधीर भई परीक्षणको नतिजा जान्न खोज्छन् आधीमाता शरीरमा कुनै पनि रोगको सिस्टम देखे सिम्टम देखिँदैन सिवाय सामान्य कमजोरी डाक्टर कमला नतिजा सुनाइदिन्छे त्यति मात्र मार्थाला शंका लाग्छ त्यसो भए किन बोल्न सक्दैन बोल्ने असमर्थताका दुईटा कारण हुन्छन् सूर्यमा खराबी वा मानसिक आघात सूर्यमा कुनै खराबी देखिँदैन कुनै कुराले मेन्टल सक परे जस्तो छ म एउटा इन्जेक्सन के दिन्छु केही दिनमा आफै ठिक हुन सक्छ सी निड्स अफेक्सन एण्ड केयर आफै ठिक भएन भने मार्थाको शंका अट्दैन आशा गरौं आदिमाता निराश समस्याको समाधान होइन आदिमाताको आशीर्वादले सब कुरा ठिक हुन सक्छ यस्तो मेन्टल सकको अवस्थामा खानाप्रति अनिच्छाको भाव जागृत हुन्छ को स्थिति धेरै दिनसम्म रहे चिन्ताजनक हुन्छ प्रेमपूर्वक खुवाउने प्रयास भइरहेको साथीमा त एनोरेक्सिया नहुनु नहुनुपर्छ आदिगुरूको प्रशान्त आइपुग्छ ऊ डाक्टरहरूसित पुत्रीको अवस्था बुझ्न खोज्छ डाक्टर कमला आदिमातालाई भनिएका कुराहरू नै दोहोऱ्याउँछ कुनै नयाँ रस उद्घाटन गर्दिन एक एकछिनपछि सबै बैठकको ठाउँमा राख्छन् सायद गम्भीरतापूर्वक विचार विमर्श भी गर्न यही मौकामा मैचाङ जमुना कहाँ ओछ्यानमा बसेर उसको हात समात्छे ए जमुना जमुना मैचाङ सानो स्वरमा बनाउँछ जमुना कुनै हलचल गर्दिनँ प्रतिक्रिया देखाउँदिन ए जमुना के भयो भनेको तँलाई यस्तो धेरै पहिलेदेखि रुवाएको बाडुली लागे पनि फुर्सद नपाएकी मैचाङ मुख छोपेर रुन थाल्छ जमुनाप्रतिका सबै सबै गुनासाहरू कता हराउँछन् कता एक दिन बित्छ दुई दिन बित्छ तीन दिन बित्छ जमुनाको स्वास्थ्यमा खास सुधार देखा पर्दैन डाक्टर कमलाको सल्लाह आउँछन् मार्था उसलाई ममतापूर्वक खुवाउने प्रयासमा लागिरहन्छन् दोस्रो दिनदेखि जमुना अलिअलि दुध पिइदिन्छे सायद आदिमाताको मन राख्न उस टाउको उठाउन सक्दिनँ त्यसैले मार्ता चम्चाले दुध पिरन थाल्छिन् छोरीले दुध पिउन थालेपछि आमाको ज्यानमा स्फूर्ति आउँछ मार्था निकै आश्वस्त हुन्छन् मार्थाको ममतापूर्ण रूपले व्यस्त समर्पित हुन्छ दिनभर तिनी जमुनालाई मुसारिरहन्छन् दूध बाहेक अन्य फलफुलहरू खुवाउने प्रयास गरिरहन्छन् बोलाउने प्रयास पनि गरिरहन्छन् जमुना बोल्दिन पहिले चाहिँ उँ औ गर्छे तर मार्थ अनुभव गर्छिन् उसको स्वरबाट शिथिलता हट्दै गएको छ यस कुरामा मैचाङ सही थापिदिन्छे रात परेपछि पनि धेरै अवेरसम्म छोरीको सेवा सुश्रुमा मार्थाको समय खर्च हुन्छ आधा राततिर बल्ल तल्ल चुच्छिन् छोरीको बगलमा प्रेमपूर्वक छोरीलाई अङ्कमाल गर्दै यो सबै क्रियाकलापदेखि मैचाङ छक्क पर्छ कथा कथा उसलाई आफ्नै आदिमाताको महानतादेखि गर्व लाग्न थाल्छ बस्तीमा जमुना बिरामी भएको आदिमाताले उसलाई आफ्नो अन्तकक्षमा लगेको कुरा सबैलाई थाहा हुन्छ बस्तीका इखालु तरुणीहरू जमुना ठुलो, भाग्य लिएर जन्मेकी रहेछ भन्न बाध्य हुन्छन् यही बेला मैचाङको गर्व मनमा नअटाएर बस्तीमा पोखिन्छ बस्ती, बस्ती गर्भमग्न हुन्छ स्वयं आदिगुरू प्रशान्त पनि आदिमाताको पोत्री प्रेम र भागीरथ सेवादेखि विषमय अनुभव गर्छ र यस सम्बन्धमा केही सोच र हुन्छ चौथो दिन बिहान करिब आठ बजे मार्थापुरपट्टिको झ्याल खोल्छन् न्यानो राम कोठामा बस्छ एकछिनसम्म झ्यालमा अढै सेर तिनी बाहिर हेर्छन् रूखपात शीत चरा चुरुङ्गी सबै आँखामा आउँछन् तर तिनको ध्यान आँखामा नपर्ने चिज वा हुन्छ जुन त्यसबेला चलिरहेको हुँदैन हावा लाग्दैन लागेको छैन भन्ने कुरामा ढुक्क भएपछि तिनी झ्यालबाट फर्कन्छन् ठिक यही बेला जमिनाको शरीरमा केही स्फूर्ति देखापर्छ ऊ बिस्तारै सेरपभित्र चलमलाउँछ मार्ता आँखा च्यातेर सास रोकेर हेर्छन् एक पेला तातो दुध बोकेर ढोकामा देखा परेकी मैचाङलाई तिनी मुखमा चोर हँला राखेर रा। नबोल्ने संकेत गर्छिन् मैचाङ वाललाई पर्छ आदिमाताको आँखालाई पछ्याउँछ र कुरा बुझ्छे यसपछि दुवै सास रोकेर ओछ्यानमा आँखा लाउन थाल्छन् जमुना सिरक सिरकभित्र हलुका कम्पनसित नजानिँदो किसिमले चलमलाउँछ एकछिन रोकिन्छ र पुनः चलमलाउन थाल्छ मार्था र मैजाङ आँखा च्यात्न समस्या च्या छन् किनभने पुरा तीन दिनपछि तिनको शरीरमा गति देखा परेको हुन्छ केही समय हलुका तपाईँले चलायमान भएपछि गतिमा क्रमिक सुधार हुँदै जान्छ ऊ बिस्तारै खुट्टा खुम्च्याउन थाल्छ मार्थाको सास मानव घाँटीमा अड्किन्छ अलिकति खुट्टा खुम्चाएपछि जमुना टाउको चलाउँदै आँखा खोल्छ र कसैसित नबोलिकन नै उँ गर्न थाल्छ स्वरमा पहिलेभन्दा बढी तीक्षणता र छटपट्टीको मिश्रण हुन्छ मार्था उसको आँखा सामून्य बस्छिन् असाध्य भावक भई उसको अनुहारमा सार्छिन् छोरी मेरी रानी छोरी जमुना ऊ गर्छ मार्था उसको निधारमा मै हान्छन् के छोरी के कुरा भन्न खोजे मलाई भन आमालाई भन जमुना शून्यमा टोलाउँछ बोल छोरी आमासित बोला कति दिन भयो नबोले कि आदि दुई चार शब्द भए पनि बोला म सहन सक्दिनँ मार्थाको गला अवरूद्ध हुन्छ जमना सम्भवत आवश्यकता भन्दा बढी माया गर्ने आदिमाताको अनुहारमा आँखा लगाउँछ र टोलाउँछ अनुहार पूर्ववत भावना शून्य र यथावत संवेदना शून्य हुन्छ आदिमाता दूध खुवाउनुहोस् न मैचाङ उत्साहित भएर खासको स्वरमा बजे ए हो त नि नुँ। म त त आदिमाता भन्छन् मैचाङ छेउको टेबलबाट दुधको मगर चम्चा उठाएर हातमा राखिदिन्छे मार्था चम्चा चलाएर दुधको तर हटाउँछन् मन तातो दुधको बास्ना चल्छ मेरी रानी छोरीलाई कति भोक लाग्यो होला म त के भएको के भएको चम्चा चलाउँदै मार्था कसैसित होइन आफैसित बोले जे गरी सुस्तरी बर्बर आउँछन् त्यसपछि साह्रै माया पोखेर छोरीलाई दुध पिलाउन थाल्छन् जमिन आदिमाताको पहिलो अनुरोधमा नै मुख खोलिदिन्छे मैचाङ ठिङ्ग उभिएर कुनै महत्वपूर्ण चित्र तयार पारिँदै गर्दाको क्यानसलाई चाहिँ हेरिरहन्छे यतिखेर उयो कुरा भुसुकै बिर्सिदिन्छ कि दुध उसले आदिमाताको लागि ल्याएकी थिए जमुना हिजो अस्ति भन्दा बढी दुध पिउँछे आँखा पनि बिहानभर खोलिरहन्छे एकचोटि कोल्टी फेरिउला जस्तो पनि गर्छ तर सक्दिनँ एकपटकको अनायास वा जानी जानी आदिमाताको हात स्पर्श गर्न पुग्छ आदिमाताका मनका सबै तारहरू खुसीले झङ्क्रत हुन्छन् त्यो बिहानी मार्थाका लागि परमानन्द र सन्तोषको बिहानी हुन्छ तिनलाई जमुनासित खोप कुरा गर मन लाग्छ त्यसैले बिहानभर नानाथरीका कुराहरू सुनाइरहन्छन् त्यस एकल कुराकानीको कुनै अनुक्रमणीका आउँदैन बेला बेलामा मैछाङ छक्क पर्नका लागि कोठामा बस्छ र मन भरिएपछि कोठाबाट बाहिरिन्छे ऊ प्रेम र ममताकी त्यस ज्यउरी देवीलाई महान भनेर आधार मात्र गर्दिनथी बुझ्थी पनि त्यसैले पागल प्रलाप जस्तो एकल कुराकानीमा ऊ बाधा उत्पन्न गर्दिन बिहान समाप्त हुन्छ जमुना धेरै पहिले आँखा छुम्लिसक्छ तर मार्ता छोरीलाई मुसार्थे सानो मधुर स्नेहशक्त आवाजमा कुरा गरिरहन्छन् एफोत्री एघार बजेतिर मार्था मैचाङलाई बनाउँछन् हजुर मैचाङ दगोर्दै आउँछ धेरै बेरदेखि ऊ यही बोलाहोटको प्रतीक्षामा हुन्छ हेर न छोरी त निधाई कुरा सुन्दा सुन्दै निधाए मार्थाको अनुहार आत्मिक प्रसन्नताले धप्प पलिरहेको हुन्छ मैचाङ छेउमा उभिएर जमुनालाई हेर्छ निधाएकी नै हो हो कस्तो नपत्याए कि मैले लोरी सुनाएँ त्यसरी निदाए कस्तो मिठो निद्रा परेको छ र यही बेला भोजन गर्न साथीमा त जाउँ मैचाङलाई आफ्नो सरोकारको कुरा गर्ने मौका पर्छ जमुना बिरामी भएदेखि नै मार्थाको खाने समय र रुचि तलमाथि परेको हुन्छ खै खाने मन त छैन त्यसै पेट भरिएको छ मार्ता मुस्कुराउँदै हात तन्काउँछिन् र हाई काट्छिन् छोरीको से। सेवा गर्दा गर्दै आफै बिरामी हुनुहोला नि के भयो त म बिरामी भएर कसलाई के हुन्छ र पुरा तीन दिनपछि पहिलोपल्ट मार्थाको कुरामा ठट्यौलोपना र ओठमा मुस्कान देखापर्छ मैचाङ आँखी भाउ खुम्चाएर तिनलाई किन त्यसरी हेरे मार्था मुस्कुको आउँछन् मात्र होइन राम्रैसित हाँस्छिन् पनि म ठिक कुरा त गर्दैछु म नबोलाइकन आकी पाउन चाहे बिरामी परौँ चाहे मरौँ कसैलाई के हुन्छ कसैलाई केही हुँदैन आदिगुरू मात्र ठहरै पर्नुहुन्छ मैछ्याङ जस्तालाई त्यस्तै जवाफ दिन्छे अनि मुख छोपेर खेती ती हाँस्छे के अरे मार्त रिसार्जिङ गरी उठ्छिन् तर तिनको अनुहारको प्रसन्न त छोपिँदैन आदिगुरू ठहरै पर्नु होला त्यसैले भोजन गर्न जाउँ भने कि मैछ खेती हाँस्दै भएको तँलाई पख्लेस मैले जानेकु मार्ता स्वर चढाएर धम्क्याउँछन् अनि आफैदेखि लाजले बुद्धको हुन्छन् तिनको अनुहार मात्र होइन कानहरू पनि रनन्न गरी अपराह्न समयमा मार्ता अन्तकक्षबाट बाहिर आदि मन्दिरको प्राङ्गणमा निस्कन्छन् तिनलाई एक जुगपछि त्यहाँ आइपुगे जस्तो लाग्छ यो सोचाइले गर्दा प्राङ्गणका छेउछाउका फुलेका गुलाबी फूलहरू जस्तो मनमोहक मुस्कान्तिनको ओठमा फुल्छ यो फूल फुलाएर तिनी आदिगृहपट्टि फर्कन्छन् सुनसान आदिगृहलाई धेरै बेरसम्म हेरेपछि तिनी आफ्नो दृष्टि गुमाउँदै गोल घर गृहहरूतिर लान्छन् गोलघर र आवास कृहहरूबाट निस्कँदै पुत्रपुत्रीहरू बस्तीको मूल ढोकातिर दौडिरहेका हुन्छन् पुत्रपुत्रीहरूको यो दौड़ सामान्य किसिमको हुँदैन त्यसैले मार्थ सन्देहपूर्वक मूल ढोकातिर हेर्छन् टाढाबाट मूल ढोकाको परिदृश्य देख्दा तिनको ओठमा फुलेको फूल मुर्झाएर झर्छ मार्ता दगुर्दै आदि मन्दिरभित्र पस्छन् पुत्री पुत्री मार्था आत्थिको स्वरे बनाउँछन् मैसाङ दगुर्दै आइपुग्छ जाउ त त्यहाँ मूल ढोकामा के हो बुझेर आऊ कुनै दुर्घटना त भएन हस् आदि माता जमुनालाई हुन्छ जाऊ हेरेर चाँडै आउनु पर्यो मैचाङ जान्छे मार्ता एकछिन जमुनाको स्थिति सिंहावलोकन गर्न सुत्ने कोठामा बस्छन् जमुना लामो लामो सासप्रति निधाइरहेको हुन्छ मार्था केही समय धैर्य धारण गरी कोठामा बस्छिन् तर तिनको धैर्य धेरै बेरसम्म टिक्दैन तिनी फेरि आदि मन्दिरको प्राङ्गणमा निस्कन्छन् मूल डोकामा अनियन्त्रित भीड़ हैलाबलाको अस्पष्ट ध्वनि पनि सुनिन्छ मार्ता अत्यन्त अधीर हुन्छन् मैजाङ हस्याङ फस्याङ गर्दै आइपुग्छे के भएको रहेछ आदिमाता ल्याउन बर्बाद भयो मैजाङ कुरा नसुनाइकन रुन थाल्छ के भयो भनेको यो पुत्री आदिमाता आदिगुरूलाई बाहिरबाट आएका तीस चालिसजना लाठीहरूले घेर ख्यापख्याप पारिरहेका छन् किन मार्था कालीन हुन्छन् हजुरले शरण दिनुभएको बुढी बजेका छोरा र उसका मान्छेहरू अरे Jaun melo mele bali haeri Jaun melo mele bali ha मैचाङ सुनाउँछे मेरी आमालाई छोड्ने भए छोड नत्र जबरजस्ती गरेर भए पनि लैजान्छौँ भनेर धम्किदिइराखेका छन् आदिगुरूले उहाँ स्वेच्छाले यहाँबाट विदा हुन चाहनुहुन्छ भने हाम्रो हार्दिक स्वागत छ भनेर बुढी बजाइलाई सोध्नुभयो बुढी छोरासित घर जान मानेकी छैनन् जाँदै जान्न मान्छन् बुढीका छोरा र उका साथीहरू मारकाट गर्नु पनि गर्छौँ भनेर धम्काइरहेका छन् आदिगुरूलाई त पगला बौला हरे पागलहरूको यस्तो बस्ती उस्तो बस्ती अरे मैछाङ एक सासमा सबै कुरा भनेर फेरि रुम्न थाल्छन् मार्ता केही नबलिकन सम्भव भएसम्म चिटो छिटो पाइला चल्दै घटनास्थलतर्फ लाग्छिन्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 मूलधोकामा मानिसहरू लडामारी गरेको भागाभाग गरेको जोड जोडले कराएको देखिन्छन् बुढीका छोरा र उका साथीहरू ढुङ्गा बुढा लाठी प्रहार गरिरहेका हुन्छन् ती ठोक पागलहरूलाई माहार बौलाहरूलाई भनेर सिमनाथ गर्दै बर्बरतापूर्वक पिड्दै बस्तीमा बुझ्न खोज्छन् श्वास्नी मान्छेहरू डरले रुन र भाग्न थाल्छन् आदि गुरु प्रशान्त दुवै हात ठडाएर शान्तिको अपील गर्दै अघि बढ्छ तीनजना भुस्त्री लाठीहरू तय होइन सबैलाई बौला बनाउने भनेर घेर्न आउँछन् प्रेममूर्ति आदि गुरुला घेराबाट बाहिर निकाल्न अगी बढ्छ तर साफसित चुटाइ खान्छ योदेखि गोलघरको नाइके बिन्दु र चारजना ज्ञान मार्गी पुत्रहरू गुरूलाई बचाउन अघि छर्छन् आक्रमण झन्झन् उग्र र भयानक हुँदै जान्छ बस्तीवालाहरूले हातले प्रतिकार गर्छन् प्रत्याक्रमण गर्दैनन् आइमा के केटाकेटी र केही डर छेवाहरू बाहेक अन्य सबै आक्रमणकारीहरूलाई रोक्दै छेक्दै ढुङ्गा र लाठीको प्रहार सहन थाल्छन् मार्थाको सातो जान्छ त्यस भिडन्तमा तिनी प्रशान्तलाई खोज्छन् ऊ देखिँदैन कता कता खोलाहालको मध्येतिर बिन्दुको भुकाई सुनिन्छ त्यसले तिनमा मानव एक जीवनशक्ति निर्भयता र कर्तव्यको भावना उत्पन्न गर्छ तिनको सातो पुत्लोको मनभित्र अन्त्येष्टि हुन्छ त्यस आपतकालमा आपत्स्थलमा तिनी छिटो पाइला चाल्छन् ढुङ्गा मोडा र लाठी प्रहार गरेर बस्तीभित्र घुस्न खोज्नेहरू नियत्ता र अनाक्रमण प्रतिरोध शक्तिदेखि विस्मित हुन्छन् आक्रमण फितलो हुँदै जान्छ र्थ घटनास्थलमा पुग्छिन् तिनी कसैलाई आदिगुरू प्रशान्त कहाँ छ भनेर सोध्न खोज्छिन् तर यही बेला प्रशान्तको आवास का तिनको कानमा पर्छ बन्धुहरू यहाँहरूले ढुङ्गा मुडा र लाठी प्रहार गरेर मेरा पुत्रपुतीहरूको पवित्र रगत बगाउन सफल हुनुभयो तर यो सफलता यहारको अज्ञानता हो कृपया रृधङ्गम गर्नुहोला ढुङ्गा मुढा र लाठी प्रहार गर्न हामीसित पनि हातहरू छन् तर हामीले यस आदिम अहंकारलाई विदाय गरिसकेका छौं मेरा पुत्रपुतीहरूलाई थाहा छ राष्ट्र धर्म जाति वा मानव सम्बन्धको नाममा रगत बगाएर रगत पिएर रगतको होली खेलेर मानव सभ्यता र इतिहासमा अमेढ दाग मात्र लाग्यो हामी यस्तो कलकको टिका लाउन जन्मेका होइन हामीलाई यस्ता कुरा थाहा छैनन् यी बौलाहरूका बगमफसे कुरा म आमालाई नलिकन एक जान्न दुईजन्न तीन जान्न सबैलाई मारेर भए पनि लान्छु लान्छु बुढीको छोरो गरिदिन्छ बन्धु तपाईँ आफ्नै आमालाई सम्मानपूर्वक मनाएर लानुहोस् हामी स्वागत गर्छौं यो स्वतन्त्र बस्तीमा सबै आमाहरू सबै छोरीहरू पूर्ण रूपले स्वतन्त्र छन् यस बस्तीबाट आमाहरू र छोरीहरू इज्जतका साथ विदायी हुन सक्छन् तर यस भूमिबाट आमाहरू र छोरीहरू अपहरण हुन सक्दैनन् मार्थ प्रभावशाली बोली र वचन सुन्छन् बस्तीवालाहरूको भिडले बाटो दिएपछि तिनी प्रशान्त समूह पुग्छिन् प्रशान्तको निधारमा चोट लागेको हुन्छ रगत बगिरहेको हुन्छ देखि मुसुक आँसछ प्रशान्त तिमीलाई चोट लागेको छ के भयो यस्तो मार्थालाई असाध्य पीड़ा हुन्छ आँखा सजल हुन्छन् आदिमाता धेरै पुत्रहरूलाई चोट लागेको छ मलाई मात्र होइन हाम्रो शरीर चोटग्रस्त भएको छ तर अहंकार क्षतिग्रस्त भएको छैन असल पुत्रहरूको गर्व गर्नुहोस् आदिमाता आदिगुरूको शान्त प्रभावशाली गर्भोक्तिले मार्थाको आँसु सुकाइदिन्छ तिनी सरसर्ती हेर्छिन् धेरैलाई घयल र चोटग्रस्त पाउँछन् घल पुत्रहरू जसजमाथि तिनको दृष्टि पर्छ आत्मसन्तोषपूर्वक मुस्कुराइरहेका हुन्छन् कसैको अनुहारमा पनि चोटको पीड़ा हुँदैन म यहाँ डाक्टरहरूको उपस्थिति चाहन्छु ती कहाँ छन् मार्ता बस्तीवालाहरूको त्यो भिडलाई हेर्दै जुन अघि भागाभाग गरेको थियो सोध्छन् आदिमा त हामी यही छौँ आदि गुरुको अगल बगलबाट डाक्टर प्रकाशसहित अन्य डाक्टरहरू निस्कन्छन् र सबै चोटग्रस्त हुन्छन् ओहो मार्ताको मुखबाट तेज उच्छास निस्कन्छ आदिमाता चिन्ता नलिनोस, यो सामान्य शारीरिक चोटपटक मात्र हो आदिगुरूले भन्नुभयो चाहिँ हाम्रो अहङ्कारलाई कुनै चोटपटक लागेको छैन डाक्टर आनन्द सन्तृप्त मुस्कान बोकेर तिनलाई आश्वस्त पार्ने प्रयास गर्छ मार्थ अभाग हुन्छन् ठिक यही बेला बुढी बजे तिनको खुट्टामा छाँद हाल्न आइपुग्छन् आदि माफ पाऊँ आदिगुरूलाई भनिदिउँसोस् म छोरासित जान्छु घर फर्किन्छु म अभागिनीले गर्दा दुःख भयो माफ पाँ बुढी दुरुधुर हुन्छन् बीड स्तब्ध हुन्छ आदिगुरू प्रशान्त तिनी सम्मुख जान्छ तिनलाई उठाउँछ पुत्री तिमीलाई यहाँ कुनै असुविधा भएको छैन गुरु तिम्रो स्वतन्त्र इच्छा विपरीरुद्ध कसैले केही गरेको छ गराएको छ छैन गुरु पुत्री अघि तिमीले छोरासित जान अस्वीकार गरकी थियो हो गुरु जान्न भनेकी थिए तब किन अकस्मात विचार परिवर्तन गर्यो कि हामीबाट कुनै अपराध हुन गयो होइन गुरु क्षमा पाऊ पुत्री पुत्र प्रेमले अथवा शेष कर्तव्यको आवाजले घचछाएको हो भने अवश्य जाऊ तर कसैसित भयभीत भएर नजाऊ आदि गुरूको हृदयमा चोट लाग्नेछ गुरू म कसैसित डराकी छैन तर यहाँ कुनै आपत विपद आइलागेको म हेर्न सक्दिनँ म जान्छु छोरैसित जान्छु बुढी लाठीहरूको भिडमा दगुर्छििन् र भीड चिरेर गाउँतिर लाग्छिन् छोरो र लाठीहरू पछि लाग्छन् प्रशान्त यो के भयो बुढी धेरै पर पुगेपछि त्यहाँको स्तब्ध वातावरणमा मार्थाको प्रश्न गुन्जिन्छ शान्तको ओठमा एक पीड़ाको मुस्कान माछ त्यस पुत्रीले बस्तीका लागि भनेर छोराको हातमा आफूलाई बलि चढाई मानव जातिको इतिहासमा आफ्नो किसिमको यो पहिलो बलिदान हो म बलिदानी पुत्रीलाई हार्दिक प्रणाम गर्छु आदि गुरू प्रशान्त बुढी गएको दिशाभिमुख हुँदै शिर जोकाउँछ सबै पुत्रपुत्रीहरू गुरूको अनुकरण अनुसरण गर्छन् मार्थ ठिङ्ग उभिएर टाढा ढुङ्गेनी पहाड़ी बाटोमा आँखा बुढी सकिन सके उकालो चढिरहेकी हुन्छन् यसैबीच खास विलम्ब नगरिकन आदि आरोग्यशालाबाट प्राथमिक उपचारका सामानहरू बोकेर डाक्टर कमला र नर्सहरू आइपुग्छन् घाइतेहरूलाई त्यहीँ लहरै बसाएर मलहमपट्टिको काम शुरू हुन्छ डाक्टर प्रकाश र अन्य डाक्टरहरू जस्ता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 पिड़ाला जति छ त्यति नै अनुभूति गर्न सक्ने एक महान कला हो म पुत्रहरूसित यही कलाको आराधना गर्दछु प्रशान्त मुसुका आशा मार्ता मन मा नपराइकन आँखा तर्छिन् र घाइतेहरूको निरीक्षण गर्न थाल्छन् गन्ती गर्दा आदिगुरू र बिन्दुसहित पैंतिसजना घाइते भएका हुन्छन् आदिगुरू र अन्य चौबिसजना पुत्रहरूलाई टाउको हात वा काँधमा सामान्य चोटपटक लागेको हुन्छ बिन्दु र नौजनालाई बढी नै चोट लाग्छ बिन्दुको अगाडिको देव्रे खुट्टामा चोट लाग्छ गोलघरको नाइकी शिक्षणशालाको प्राचार्य दुईजना शिक्षक र अर्को एकजना अदवैंशीको हात लाठीले नराम्ररी चोटग्रस्त हुन्छ ती सबै चोट लागेको हात पटक्कै चलाउन सक्दैनन् तीनजना ज्ञानमार्गी पुत्रहरूको टाउकोमा चोट लाग्छ तिनीहरूको अनुहार रक्ताम्य हुन्छ प्रेम मूर्तिको टाउको र दाइनी हातमा चोट लाग्छ अनुहार रक्ताम्य हुन्छ बढी घाइते भएकाहरूलाई डाक्टर कमला पहिलो प्राथमिकता दिन्छ मार्था गरूङको मन बोकेर प्राथमिक उपचार क्रिया अवलोकन गर्छिन् अवलोकन गर्दै तिनी प्रेम मूर्ति सामू उभिन् प्रणाम आदिमाता प्रेममूर्ति रक्तामे टाउको झुकाउँछ मार्था गहिरीर हेर्छन् अनुहारले भन्दा बोलीले उछििन्छ प्रेम तिमी पनि मार्ता थुचुक्क बस्छन् प्रेम मूर्ति टाउको झुकाएर मुस्कर केही बोल्दैन उसको तर्फबाट बोल्न आदिको आइपुग्छ प्रेम पुत्र प्रेम प्रहार गर्न आउने लाठीहरूलाई रोक्न खोज्दा घाइते भएको मेरो शरीरमा लाग्नुपर्ने चोटपटकलाई यस पुत्रले जानी आफ्नो शरीरमा धारण गरेको छ हो प्रेम मार्ता उसको रक्ताम्बे अनुहार दुवै हातले समात््छिन् ऊ फेरि पनि टाउको झुकाएर मुसुक आँसछ मात्र मार्ताका हातहरू रगतले भित्छन् आँखाहरू आँसुले भित्छन् तिनी कता कता टोलाउन थाल्छन्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 आदि आदिमाता वृद्धा पुत्रीलाई हजुरले बस्तीमा स्थान दिनुभएर उत्तम कार्य गर्नुभयो आदिगुरूको हार्दिक प्रणामबाट यो कुरा स्वत प्रमाणित हुन्छ उत्तम कार्यहरू दोषपूर्ण हुँदैनन् त्यसैले अपराध बोध नगर्न हार्दिक अनुरोध छ आदिगुरूको तर्फबाट प्रेम जवाफ दिन्छ र तिमी भन्छौ भने यस कुरामा अपराध बोध नगरौंली तिम्रो आदिगुरूले झैँ म पनि त्यस पुत्रीलाई प्रणाम गरौंली तर अपमा बोध म कसरी नगरौँ हाम्रो घर बस्तीमा आए तिनीहरूले धम्काए जथाभावी बोले बर्बरतापूर्वक हमला गरे यो हाम्रो अपमा होइन आदिमाता बस्तीमा नरभक्षी बाघहरू पछि हमला गरे भने कि हामी अपमानित हुन्छौं प्रेम मूर्ति मुस्कुराउँदै उल्टो प्रश्न गर्छ आदिगुरू मन्द मन्द मुस्कुराइरहन्छ जेसुके भन मैले अपमान बोध गरे। तिमीहरूको इगोलाई ठेस नलागे पनि मेरो इगोलाई ठेस लागेको छ आदिमाता मानिसहरू अहंन्तरका ससाना किल्ला निर्माण गरेर त्यसभित्र बन्दी जीवन बिताउँछन् आदिमाताले यस्तै एउटा किल्लाभित्रको मान प्रतिष्ठा इज्जत वा अस्तित्व हर्न भएको अनुभव गरिराख्नु भएको छ किल्ला बाहिर पादार्पण गर्नुहोस् आदिगुरूद्वारा प्रवर्तित अहमको सर्वव्यापक सत्ताबोध हुनेछ जीवनमा कति अपमानहरू सम्मानजनक हुन्छन् कति सम्मानहरू अपमानजनक हुन्छन् निर्बलीय आवाजमा सहजतापूर्वक बोल्छ मार्था सम्मोहित जाँई हुन्छन् यही बेला डाक्टर कमला र दुईजना नर्सहरू प्रेम मूर्तिको प्राथमिक उपचार गर्न त्यहाँ आइपुग्छन् मार्थ आँसू लगाउने प्रयास असफल गर्छन् डाक्टर कमला तिनको मनोभावना बुझेर चुपचाप काममा व्यस्त हुन्छ अपरान्न विद्यासम्ममा प्राथमिक उपचार कार्य समाप्त हुन्छ घाइतेहरूलाई आफ्नो आवास गृहमा गई आराम गर्न पठाइन्छ बस्तीका अन्य बासिन्दाहरू घाइतेहरूलाई आवास गृहमा पुर्याउने र आवश्यक हेरचाह गर्ने काममा लाग्छन् त्यस दिन बस्तीमा अरू कुनै काम हुँदैन श्रुति सम्वेकमा हामीले भर्खरै सुनेको वाचन सरभक्तको उपन्यास पागल बस्तीको हो यसको दश श्रीलाई कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ विदा हुनु अघि हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेग उज्यालो नाइन्टी नेटवर्क पोस्टबक्स नम्बर छ छा चार छ नौ काठमाण्डौं आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो एसएचआरयूटीआई एस एट यूनएन अवस्त अर्को साता उपन्यास पागल बस्तीको एघारौं श्रलाको वाचन लिएर आउनेछौं त्यसअघि शुक्रबारको श्रृंखलामा नारायण ढकालको उपन्यास दुर्भिकको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिखेसँगै उपन्यास वाचक अच्युत घिमिरे र म मण्टेश्वरी राजभण्डारी पनि विदा पाऊरा